दोस्रो अध्याय अध्ययन र रा राजनीतिको क्रान्ति विराटनगरको मजदुर आन्दोलनपछि नेपाली राजनीतिमा चहल पहल बढ्न थालेको थियो नेपाली काङ्ग्रेसको कार्यालय सीमा पारी जोग बनीमा थियो मजदुर आन्दोलनमा मनमोहन अधिकारी र बिपी कोइरेला पक्राउ परेपछि मातृका प्रसाद कोइरेला मौका छोपी भारत बस्नुभयो त्यस दिनदेखि दुई सालको क्रान्ति सम्पन्न नहुन्जेलसम्म उहाँले भारतमा निर्वासित जीवन बिताउनु उहाँ नेपाली राष्ट्रिय काङ्ग्रेसको नेता बन्नुभयो नेपाली राष्ट्रिय काङ्ग्रेस र नेपाल प्रजातन्त्र काङ्ग्रेसबीच एक भई नेपाली काङ्ग्रेस भन्यो यसको पहिलो सभापति मातृका प्रसाद कोइरेला भन्नुभयो उहाँ नेपाली काङ्ग्रेसले राणाशाहीको विरोधमा गरेको सशस्त्र आन्दोलनको सर्वोच्च कमान्डर पनि हुनुभयो विमल र कमल मातृका कोइरालाका छोरासँगको घनिष्ठताले गर्दा पनि कैयौँपटक जोगबनीमा रहेको नेपाली काङ्ग्रेसको कार्यालयमा पुगेको थिएँ र मातृका प्रसाद कोइरालाको डेरामा बसेको थिएँ पन्ध्र अगस्त उन्नाइस सय सत्तालिसमा भारत स्वतन्त्र भयो भारतको पहिलो स्वतन्त्रता दिवस समारोह हेर्न विराटनगरबाट हामी योजना बनाएर पुणिया जाने निदो गऱ्यौँ पूर्णिया बिहार राज्यको एउटा जिल्ला सदरमुकाम हो जोगबनीदेखि पुणियासम्म जाँदा रेलमा बन्दे मातरमको गीत बजाइएको थियो हाम्रो गाइड भएर जाने विराटनगर सरस्वती स्कुलका शिक्षक भारतीय मूलका बासिन्दा हुनुहुन्थ्यो उहाँ हामीलाई क्रान्तिकारी प्रजातन्त्र र स्वतन्त्रताका गीत गाउँदै सुनाउनुहुन्थ्यो ती गीतहरू सुन्दा जिउमा एक प्रकारको जोस आउँथ्यो स्वतन्त्रता दिवसभन्दा एक दिन पहिले अर्थात् उन्नाइस का दिन हामी पुनिया गएका थियौँ रेलमा केही टिकट नकाट्ने र हामी स्वतन्त्र भयौँ भन्दै खैला वैला बिचरा टिटी अवाक हुन्थ्यो उल्लासमय वातावरण थियो मैले भारतको पहिलो स्वतन्त्रता दिवस पुणियामा हेर्ने मौका पाएको थिएँ सन् उन्नाइस सय महात्मा गान्धीको हत्या भयो सायद शुक्रबारको दिन थियो क्यारे अल इन्डिया रेडियोको कलकत्ता स्टेसनबाट नेपालीमा समाचार प्रसारण हुन्थ्यो त्यो समाचारबाट मैले पहिलोपटक महात्मा गान्धीको हत्या भएको समाचार सुने कस्तो कस्तो लाग्यो मैले गान्धीजीका विषयमा त्यस वखतसम्म धेरै कुरा थाहा पाएको थिइनँ कोइराला निवासको प्रयत्नबाट गान्धीजीको अस्तु विराटनगर पनि ल्याइयो ठूलो हुल बनाई विराटनगरको सिङ्गाई खोलामा अस्तु विसर्जन गरियो त्यस हुलमा म पनि सहभागी थिएँ भारतको सोसलिस्ट पार्टीको ठुलो सम्मेलन जोगबनीमा हुने भयो त्यो सम्मेलन राष्ट्रिय स्तरको थियो वा प्रान्तीय स्तरको मलाई सम्झना छैन एउटा ठूलो मैदानमा वरिपरि फुसका घरहरू बनाइएका थिए विभिन्न ठाउँबाट आउने प्रतिनिधि मण्डल बस्ने फुसका झुप्डीहरूमा विभिन्न ठाउँको नाम लेखिएका कपडाका ब्यानर झुन्डाइएको थियो खरको कुर्ता पाइजामा लगाएका नेता कार्यकर्ताहरू ओहोर दोहोर गरिरहेका थिए त्यहाँ ठुलो चहल थियो जय नारायण जय नारायण राम मनोहरोहैयाहरू आउने भनिएको थियो यस्तो रमाईलो हेर्न जोगबनीमा हामी मात्रिका प्रसाद कोइलाको डेरामा बस्यौँ जयप्रकाश नारायण आउँदा उहाँलाई लिन ठुलो जुलुस जोगबनी स्टेसनमा गयो त्यसभिमा म पनि गएको थिएँ त्यहाँ अरुणा लोहिया जयप्रकाश इन्क्लाब जिन्दाबाद भन्ने नारा लगाइरहेका थिए यी तीनजनाको नाम लिएर नारा लाग्नुको कारण के रहेछ भने सन् उन्नाइस सय भारत छोडो आन्दोलनका हिरो यी तिनै व्यक्ति नै रहेछन् जयप्रकाश नारायण विशेष रेलमा आउनुभयो केही बग्गी राखेर विशेष रेल आएको थियो जयप्रकाश नारायण त्यसबेला भारतीय रेलवे मजदुर संगठनका अध्यक्ष हुनुहुँदो रहेछ प्रजातन्त्रको महत्व मैले त्यस बेला देखेँ सरकारमा नभए पनि भारतको रेलवे मजदुरका नेता भएकाले उहाँको सम्मानमा उहाँकै निम्ति विशेष रेल चलाइएको रहेछ बहुदलीय प्रजातन्त्रमा यस्तो परम्परा रहनुपर्छ त्यहाँ आमसभा पनि भयो जसमा जयप्रकाश नारायण र राम मनोहरोहिया बोल्नु भयो जयप्रकाश नारायण धाराप्रवाह बोल्नुहुँदो रहेछ दन्दराउँदो व्यक्तित्व जयप्रकाश नारायणको मैले जवाहरलाल नेहरूको पनि भाषण सुनेको छु नेहरूभन्दा जयप्रकाश निकै राम्रो बोल्नु हुँदो रहेछ जयप्रकाश नारायणले काङ्ग्रेसको विकल्पबाट सोसलिस्ट पार्टीलाई स्थापना गर्न खोज्नु भएको थियो तर उन्नाइस सय निर्वाचनमा आफ्नो नराम्रो हार र काङ्ग्रेसको जित भएपछि उहाँले सोसलिस्ट पार्टी त्याग्नु भयो सक्रिय राजनीति त्याग उहाँ सर्वोदय आन्दोलनमा लाग्नु दुई दिन बसेर सोसलिस्ट सम्मेलन हेर्न पाएँ मलाई यी सबै घटनाले राजनीतितिर तानिरहेका थिए जस्तो लाग्छ नेपालको राजनीतिमा उथल दिन सुरु भए विमल कमल आमोद रमेश लगायत हामी स्कुलै विद्यार्थीहरू पनि जोगबनी जानेर नेपाली काङ्ग्रेसको कार्यालयबाट पर्चा बोकेर ल्याउने गर्न थाल्यौँ विराटनगर आएर रात पर्ने बेलामा अझ झमक्क साँझ परेपछिको मौका छोपेर हामी ती पर्चाहरू बजारमा छर्थ्यौँ ताराणी प्रसाद कोइराला ताराणी काकाले हामीलाई कोइराला निवासमा बोलाउनु त्यहाँ टिनको छानाको माथिल्लो बुर्जामा पर्चा लुकाएर राखिएको रहेछ उहाँले पर्चा निकालेर हामीलाई दिनुभयो त्यसै हामीले विराटनगरका विभिन्न ठाउँमा ती पर्चा छर्यौँ यता मनमोहन दाजुले जेलबाट छुटिरहेपछि आफ्नै किसिमले कम्युनिस्ट पार्टीको सङ्गठन गर्न सुरु गर्नुभयो उहाँसँग बिहारका कम्युनिस्ट नेता भेट्न आउन थाले बनारसपछि मनमोहन दाजु दरभङ्गा आउनुभएको थियो उहाँले दरभङ्गामा कम्युनिस्ट पार्टीको काम गर्न थाल्नु भएको थियो मनमोहन दाजुले कोलकत्ताबाट पुष्पलालसँग सम्पर्क गर्नुभयो पुष्पलालले आफ्ना केही सहयोगलाई लिएर सन् उन्नाइस सय उन्चासमा नेपाल कम्युनिष्ट पार्टी स्थापना गरिसक्नु भएको थियो नेपाल कम्युनिस्ट पार्टीको पहिलो सम्मेलन कोलकातामा हुने भयो त्यही सम्मेलनमा प्रतिनिधिहरू छनौटका लागि मनमोहन दाजु विराटनगर धरानतिर सक्रिय हुनुहुन्थ्यो उहाँले विराटनगरका कालिका निधि चिरञ्जीवी रेजाल लगायतलाई आफ्नो सङ्गठनमा आबद्ध गर्नुभयो त्यसैगरी धरानका केदारनाथ खनाल लगायतका साथीहरू पनि पार्टीमा आबद्ध गर्नुभयो उनीहरू सबैलाई लिएर मनमोहन दाजु नेपाल कम्युनिस्ट पार्टीको पहिलो सम्मेलनमा भाग लिन कोलकाता जानुभयो त्यसपछि देशभित्र कम्युनिस्ट पार्टीको सक्रियता बढ्दै गयो विराटनगर र धरानमा कम्युनिस्ट पार्टीका क्रियाकलाप बढ्न थाले उता नेपाली काङ्ग्रेसको गतिविधि पनि अत्यधिक बढ्न थाल्यो 2007 साल असो दस र एघार गति रौतड जिल्ला नजिक सीमा बैरगनियामा नेपाली काङ्ग्रेसले सम्मेलन गर्यो त्यो सम्मेलन वैर्गनिया सम्मेलनका नामले प्रख्यात छ यस सम्मेलनले जुनसुकै उपायबाट पनि देशभित्र आन्दोलन गर्ने निर्णय गर्यो यसको अर्थ सशस्त्र सङ्घर्षसमेत गर्ने निर्णय गरिएको थियो सभापति मादृका प्रसाद कोइरेलालाई सङ्घर्षकालको डिरेक्टर बनाइयो दुई कार्तिक 21 गति राजा त्रिभुवन सपरिवार काठमाडौँ स्थित भारतीय राजदूतावासमा शरण लिन पुगे बाइस गति राणा साईले राजा त्रिभुवनका चार वर्षीय नाबालक नाति ज्ञानेन्द्रलाई श्रीपाँच बनाएको घोषणा गर्यो त्यसबेला मेरा बुबा रामचन्द्र अधिकारीले भन्नुभएको थियो अब राणा साईको अन्त्य हुने भयो यो त्यही कुराको संकेत हो कार्तिक चौबिस गते भारतीय वायुसेवाको विमानबाट राजा त्रिभुवन सपरिवार दिल्ली पुगे यसले देशमा सनसनी ल्यायो यो अनुकूल मौका छोपी नेपाली काङ्ग्रेसले सशस्त्र सङ्घर्षको घोषणा गर्यो नेपालमा निरङ्कुश जहानीय राणा शासनको अन्त्य गर्ने र राजा त्रिभुवनलाई स्वदेश फिर्ता गर्ने नारा लिएर काङ्ग्रेसले सशस्त्र सङ्घर्ष सुरु गर्यो कार्तिक छब्बिस र सत्ताइस गते मध्यरातमा नेपाली काङ्ग्रेसले बिरगन्जमा आक्रमण गर्यो 2007 साल कार्तिक 29 गति एका बिहानै उठेको त मुक्ति सेनाले विराटनगर बजार घेरिसकेको थिए बजार एक प्रकारले मुक्ति सेनाको कब्जामा आइसकेको थियो बडा हाकिम बस्ने कम्पाउन्ड चारैतिरबाट मुक्ति सेनाले घेरेका थिए कम्पाउन्डभित्र राणाको शासन थियो भने बाहिर मुक्ति सेनाको नियन्त्रण थियो कम्पाउन्डभित्र बडा हाकिम उत्तम विक्रम राणा थिए बेला बेलामा कम्पाउन्डभित्रबाट गोली चलाएको ठुलो ठुलो आवाज परपरसम्म सुनिन्थ्यो बाहिरबाट मुक्ति सेनाले आत्मसमर्पण गर भनेर माइकिङ गरिरहेका थिए त्यो दृश्य अहिले पनि मेरो आँखामा झलझली आउँछ विराटनगर को मिलिट्री गवर्नर बीपी कोईराला का भाई कशव कोईराला दुई हजार तीन साल का मजदूर नेता पंचानंद दास समेत को मजदूर टोली ट्रैक्टरला फलाम को पता बेरे चार बारेल को टैंक बनाए तो टैंक गोरमनी हाँके बड़ाहाकिम बस्ने बंगाल के कंपाउंड को पर्खाल फोड़ो बड़ाहाकिम उत्तम विक्रम के आत्मसमर्पण करें यह सब मैं मेरे आपने आँखा देखे कुरा हो विराटनगर मुक्ति सेनाको कब्जामा आयो राणाका सेना कोशी पारिसम्म आइपुगेका थिए तर विराटनगरमा भने आउन सकेनन् विराटनगरमा बा युद्ध भइरहेको हुनाले हाम्रो परिवार जोगबनीमा एउटा टिनको छाना भएको गोदाममा आएर शरणार्थी भएर बसेको थियो मेरा माइला दाजु कृष्णमोहन अधिकारी नेपाली काङ्ग्रेसमा हुनुहुन्थ्यो उहाँ जनकपुर मोर्चामा सक्रिय हुनुहुन्थ्यो मनमोहन दाजु जोगबनीमा रेलबाट उत्रिएर विराटनगर जानका लागि नेपाल सिमानाभित्र प्रवेश गर्न नेपाली काङ्ग्रेसको मुक्ति सेनाले उहाँलाई पक्राउ गर्यो र रघुपति जुटमिलको एउटा कोठामा लगेर थुन्यो नेपाल कम्युनिस्ट पार्टीले देशमा चलिरहेको राणाशाही विरोधी सङ्घर्षमा सक्रिय भाग लिने निर्णय गरेको थियो त्यही निर्णय अनुरूप सङ्घर्षमा सहभागी हुन मनमोहन दाजु आउनुभएको थियो रघुपति जुटमिलमा धेरै कोठा भएको लामो घर थियो नेपाली काङ्ग्रेसका नेताहरू त्यहीँ बस्थे पछि त्यहीँबाट यो प्रजातन्त्र नेपाल रेडियो हो भनी ताराणी प्रसाद रेडियोमा बोल्न सुरु गरेका थिए यो नै नेपालको पहिलो रेडियो थियो प्रजातन्त्र नेपाल रेडियो नै दुई सालको क्रान्तिपछि रेडियो नेपालमा परिणत भएको हो मा बेला बेला मा स्थापक स्थापक आमा र म बेला बेलामा नेपाली काङ्ग्रेसले थुनेर राखेका मनमोहन दाजुलाई भेट्न जान्थ्यौँ एक दिनको सम्झना आउँछ हाम्रो पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्य तस्ताका मिल्स एरियामा काम गर्नुहुन्थ्यो उहाँले तिन चार सय मजदुर लिएर जुलुस निकाल्नु भयो नेता मनमोहनलाई छाडिदेऊ भन्ने नारा लगाउँदै जुलुस रघुपति जुटमिलतिर अगाडि बढ्यो हामी आमा छोराले यो दृश्य हेरिरहेका थियौँ हेर्दा हेर्दै के देखियो भने काङ्ग्रेसको फौज जुलुसमाथि खनियो जुलुस तितरबितर भयो नरबहादुरलाई पक्रिएर उनीहरूले कुट्दै त्यही जुट मिलको घरभित्र लिएर गए राणा साईको विरोध गरिरहेको नेपाली काङ्ग्रेसले राणा शासनकै विरोध सङ्घर्षमा होमिन क्रान्तिका साथ दिन बढेका कम्युनिष्ट नेतालाई पक्राउ गर्यो यस्ता नेतालाई छाडिदियो भन्दा मजदुरमाथि दमन गर्यो यो दृश्य मैले आफ्नै आँखाले देखेको राणा विरोधी आन्दोलनलाई एकलौटी पार्ने अरू कसैलाई ढिम्किन नदिने आफू मात्र प्रजातन्त्रको बाहक हुने र अरू कसैलाई प्रजातन्त्रवादी हुन नदिने एकाधिकारवादी काङ्ग्रेसी प्रवृत्ति देखियो यही प्रवृत्ति आज पचपन्न वर्ष बित्दा पनि नेपाली काङ्ग्रेसमा मैले देखिरहेको छु 2007 सालको क्रान्ति टुङ्गियो राजा त्रिभुवन काङ्ग्रेस र राणा शाहीका बीच दिल्ली सम्झौता भयो तर त्यस सम्झौताको विरोध भयो नेपाल कम्युनिस्ट पार्टीले दिल्ली सम्झौता धोका हो यसबाट क्रान्तिलाई धोक्का भयो भनेर विरोध गरेर सडकमा आवाज उठायो बिपी कोइरालाले आफ्नो आत्मवृत्तान्तमा दिल्ली सम्झौताको विरोध गर्नुभएको छ उहाँले त्यो सम्झौता गर्दा तीन पक्ष बसेर कुराकानी पनि भएको होइन यो त लादिएको कुरा हो भनेर आफ्नो असन्तुष्टि व्यक्त गर्नुभएको छ केआई सिंहले त दिल्ली सम्झौताको विरोधमा विद्रोह नै गर्नुभयो जसलाई दबाउन भारतीय फौज नेपाल पसेको थियो हो। जे होस् त्यस नेपालका निर्णायक राजनैतिक शक्ति राजा नेपाली कङ्ग्रेस र राणाका बीचमा भारतको चाहना अनुरूप सम्झौता भयो राजा त्रिभुवन नेपाल फर्किने भे राणा र कांग्रेस को संयुक्त सरकार बनो मोहन शमशेर प्रधानमंत्री र बीपी कोईराला गृहमंत्री बनु